कालोरात मिठो कल्पना आज पनि तपाईँका मनभित्रका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने अपेक्षाका साथमा आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो रात्रिकालीन प्रहरमा रेडियो सर्भर बयानब्बे दशमलव पाँचमे खर्च अनि डब्लुडब्लुडब्ल्यु डट रेडियो सर्भर डट कम डट एनपीबाट कार्यक्रम मुटुदेखि मुटुसम्म लिएर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म र तपाईँका मनभित्रका कुराहरू रात्रिकालीन प्रहरहरूमा बढी जसो हामी आफ्नो मान्छेलाई सम्झाउँछौँ आफ्नो आफन्त आफ्नो प्रियसी अथवा जीवनसाथी धेरै सम्झने गर्छौँ अझ भौगोलिक दुरी टाढा छ भने त अझ बढी हामीलाई याद आउने गर्छ हाम्रो आफ्नो मान्छेको त्यसैले त कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने अभेस्टा बोकेर आउँछ जे होस् तपाईँले साथ दिइरहनु भएको छ माया गरिरहनु भएको छ खुसी लाग्छ गत साता इन्टरनेट सर्भरमा आएको समस्याका कारण मैले कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ माझ ल्याउन सकिनँ त्यसको लागि म क्षमा प्रार्थी पनि छु र आज भने तपाईँका थुप्रै एसएमएसहरू कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै मेरो हातमा परिसकेको छ तपाईँ पनि सम्झिँदै हुनुहुन्छ आफ्नो मान्छेलाई टाढा हुनुहुन्छ भने पनि आतिनु पर्दैन डब्लु बाट डब्लु डट रेडियो सरवर डट कम डट एनपीबाट सुन्न सकिन्छ अनि टाढा हुनुहुन्छ भने पनि तपाईँका फेसबुक कमेन्टहरू मार्फत हामी तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनेछौँ तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर त्यस पछाडि एउटा खाली ठाउँ यसएच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी फेसबुक युज गर्नुहुन्छ भने डब्लुडब्लुडब्लु डट फेसबुक पेजमा गएर पनि हाम्रो पोस्टमा कमेन्टहरू गर्न सक्नुहुन्छ र धेरै साथीहरूले एसएमएस गरिसक्नु भएको छ कमेन्ट पनि गरिसक्नु भएको छ अब भने म लिँदैछु तपाईँका एसएमएस मार्फत प्राप्त भएका सन्देशहरूलाई एसएमएस मार्फत तपाईँका थुप्रै सन्देशहरू प्राप्त भइसकेका छन् पहिलो सन्देश लिन चाहन्छु सुशीला घलान हेटौँडा सत्र बङ्गेरी बङ्गेरीबाट भन्नुभएको छ हाई दादा खाना खानुभयो त भन्नुभएको छ खाना खाइसकेको छु अवश्य पनि म मेरो घर परिवारलाई मिस यु भन्न चाहन्छु मेरो आत्मीय साथी निशा भूस पाड़ी वहां को पूरा एसएमएस प्राप्त भाषा थैंक यू सो मच सुशीलाजी तैंको एसएमएस को लगी रगामी दिन में ये एसएमएस को हमी अपेक्षा कर हाई चंद्र दाजु दर्शन नमस्ते संचय हो सचय छू तय होनीष ला मकवानपुर आज मेरे सन्देश अल मई फ्रेंड्स मीठो मया मीठो समझना साथ में हजूला ओके बाय बाय भाच थ्याङ्क यू सो मच अह मनिषजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस हाई चन्द्रदा आरामै हुनुहुन्छ आइएम सुषमा लामा फ्रम हाँडी खोला साथ भन्नुभएको छ सन्चय सुषमाजी तपाईँलाई पनि सन्चय होला है हाँडी खोला साथ मसिनेबाट मेरो आजको सन्देश भन्नुपर्दा मलाई माया गर्ने फ्रेन्ड सरता त्यसै गरी जुनेली एन्ड मस्ति मस्तिका ए मलाई देखि माया गर्ने यसलाई मिस एन्ड लव यु भन्न चाहन्छु दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि हाडी खोला खोलादेखि हामीलाई एसएमएस गर्नुभएको छ सदैव माया गरिरहनुहोला त्यसै गरी अर्को एसएमएस छ दर्शन चन्द्र दाजु म सबिना छ किसडीबाट मेरो सन्देश प्यारिसिस बबिता अस्मिता त्यसै राज पूजा दिपा युनिसा सबैलाई मिस यु भन्छु र नवीनलाई मि भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सबिनाजी सधैँमा माया गर्नुहुन्छ आज पनि तपाईँको एसएमएस प्राप्त गरेँ खुसी लागेको छ त्यसै गरी अर्को एसएमएस छ दाजु म फेरि पनि सबिना मेरो प्यारो छोरा सन्देप एन्ड माई हस्बेन्ड विकासलाई मुठुभरिको माया सुनाइदिनु ल दा म एक्लै छु उनीहरू को याद में तड़पी रहे बाई बाई भवश्य सबिनाजीले एसएमएस गर्नुभएको छोरा सन्दीपलाई सम्झाउनु भएको छ सन्दीपजीले पनि कार्यक्रम सुनिरहनु भएको होला त्यसै गरी विकासजी मलाई थाहा छ विकासजीले पनि यतिखेर सायद अनलाइनमा डब्लु डब्लुडब्ल्यु डट फेसबुक डब्लुडब्लुडब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट हामीलाई सुनिरहनु भएको छ भन्ने आभास मैले गरेको छु र उहाँले पनि कमेन्ट गरिरहनुहुन्छ सबिनाजी तपाईँको सन्देश अवश्य पनि उहाँसम्म पुगिसकेको छ त्यसै अर्को एसएमएस छ हाई चन्द्र दाजु म अस्मिता भैँसे छबाट मेरो साथीहरू स अनिल प्यारी अनिल प्यारी सबिना बसन्ती सुस्मिता राजु सबैलाई मिसिङ यु भन्दै छुट्टिन्छु चु, ओके बाई दा भन्नुभएको छ थ्याङ्क्यु सो मच अस्मिताजी तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस छ म फेरि पनि अस्मिता भैँसेजबाट फुल भए फुलिदिन्थेँ तर काँडा भएर फुल्न सकिनँ अरूलाई भए भुलिदिन्थेँ र विकासलाई भुल्न सकिनँ रेके ओके बाई बाई दा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र विकासजीलाई धेरै माया गर्नुहुँदो रहेछ सदैव यसरी नै माया माया गरिरहनुहोला कहिले नबिर्सान होला यही भन्न चाहन्छु थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ अनिसा थिङ बङ्गेरीबाट दादा, खाना भए त उहाँले फेरि दोहोऱ्याएर पठाउनु भएको कि जस्तो लाग्यो आजको रातमा पर्दा माई बेस्ट फ्रेन्ड निशा सुशिला शर्मिला एन्ड अल फ्रेन्डलाई मिस यु एन्ड सो एन्ड सो लभ यू, यू भन्छु हाई दादा बाई एन्ड गुड नाइट माई अल फ्रेन्ड एन्ड हजुरलाई पनि भन्नुभएको छ अनिसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सदैव माया गरिरहनुहोला यो आग्रह पनि छ तपाईँलाई त्यसै अर्को एसएमएस छ दा म भैँसेबाट सबिना भन्नुभएको मेरो मनको राजकुमार म हजुर आउने बाटो कुरिरहेको छु अब अब धेरै समय त छैन 10 महिना बाकी छ दिन हप्तामा महिना गर्दा गर्दै भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन आफ्नो मान्छेलाई कुर्नु पर्दाको पीडा आफ्नो मान्छेलाई पर्ख्दाको पीडा जति पीडादायी हुन्छ आफ्नो मान्छेलाई कुर्नुको मजा पनि त्यत्तिकै हुन्छ जस्तो लाग्छ सबिनाजी कोही यस्तो मान्छे होस् जसलाई हामी कुरिरहेका हुन्छौँ जो हाम्रो जिन्दगीमा आएपछि हाम्रो खुसीका दिनहरू सुरु हुन्छन् चाहे आज जतिसुकै आँसु किन नझरेको होस। आज जतिसुकै पीडा किन नपरेको होस। एक दिन तपाईँको आफ्नो मान्छे तपाईँसम्म आउँछ भने कुर्न किन कन्जुस्याई गर्ने अवश्य भने थ्याङ्क यू सो मच जी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दाहारी हो आज धुकेवाज मनिषको मनिषजीको याद आयो सो उसले भुले पनि मैले जिन्दगीभर भुल्ने छैन भन्दै मिस युन हर्ट अमित एंड कुमार लव यू भु युनिषा गोगन पानी भन्न युनिषाजी थैंक यू सो मच तैंको एसएमएस को लगी है कि भाई मनीषजी रीच में धेरे एसएमएस आदान प्रदान होलिक धोकेज वा लेख् भेज बीच में न आको अलग कियी जस्तु लगे जे हो तबर को मै सफल हो सदव अगड़ी बढ़ू यही कामना यही अपेक्षा करीखे अर्क एसएमएस uh, छाई दादा केू खबर हजर को भूख मम भाषा खाना खा रख हई सन्चय ताइस माँडी खोला सुनीता थिंग मेरा अल फ्रेंडलाइ मिस एंड लव यू भू एंड हजार मिस यू हई दादा ओके बाय गुड नाइट भन्न मिस यू टू साथ ही तब एसएमएस को लसएमएस को थैंक सो मच एसएमएस करते अर्क एसएमएस छाई चंद्र दादा सन्चे हो सच हई आइएम सुषमा लामा फ्रम हाँडी खोला साथ मसिनेबाट मेरो सन्देश भन्नु पर्दा पर्दा सरिता त्यस्तै मस्तिका एन्ड जुनेली अल फ्रेन्डलाई भन्नुभएको छ त्यस पछाडि नि उहाँको पुरा एसएमएस प्राप्त नभएको हो कि जस्तो लाग्यो थ्याङ्क यू सो मच सुषमाजी तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ मुस्कान शर्मिला थिङजीले हाम्रो नियमित एसएमएस गर्ने श्रोता नियमित लिसनर हुनुहुन्छ बसामाडी छबाट जब साँझ पर्छ तिम्रै याद आउँछ कस्तो माया रहेछ हाम्रो बेज बाटोमै छुट्टी जान्छ कस्तो भेट रहेछ हाम्रो पुरा नहुनु भन्नुभएको छ पुरा एसएमएस प्राप्त भएको छैनौँ थ्याङ्क सो मच मुझ, मुस्कान शर्मिला थिङजी तपाईँको एसएमएसको लागि साथीहरूको एसएमएस पढिरहेको छु थुप्रै साथीहरूको एसएमएस छ अर्को एसएमएस पढ्छु यतिखेर हाई दादा सन्चै हुनुहुन्छ एन खाना खानुभयो त मि बिमला तामाङ भन्नुभएको छ उहाँको पुरा एसपिमिएस प्राप्त भएको कि जस्तो लाग्यो विमलाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सरी पनि है तपाईँको पुरा एसएमएस पढ्न पाइनँ र सन्चै छु खाना खाइसकेको छु तपाईँले पनि खाइसक्नु भएको होला कुशल मङ्गल रहनुहोला सदैव आफ्नो केयर गर्नुहोला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ हेलो चन्द्रदा रात्रिकालीन अभिवादन इट्स मी पूजा हेटौँडा छब्बिसबाट भन्नुभएको छ पूजाजी सम्झिरहेको छु तपाईँलाई र आज एसएमएस पढ़ना पाए खुशी लगे दुखी छू तर खुशी छु टाड़ा हो नजिक भर आभास हो भू ते पड़े पूरा एसएमएस प्राप्त होना थैंक सो मच पूजाजी अवश्य में आपने मं टापनी नजिके हो यही तो होया <laughs> जी टाड़ा होतीक नजिके हो कि भस हम हम मन में सदैव पड़ रहो यही आभास यही अनुभव ले हाम्रो मायाला अझ प्रगाड बनाइदिन्छ यो होस् सदैव यसरी नै माया गरिरहनुहोला तपाईँको आफ्नो मान्छेलाई मान र रेडियो सर्भरलाई पनि माया नर्नुहोला है त थ्याङ्कयू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सवि सुमी कुमारी ब्रो सुबास अल फ्रेन्डलाई मिस यु भैँसी आठ किटिनीबाट कल्पना थिङ भन्नुभएको छ जी, थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस हेलो दादा नमस्कार म सावित्री सुनार जम्बुबाट दादा दादा मेरो मनमुटुको फ्रेन्डहरूलाई मिस यु भन्छु भोर्लेको फ्रेन्ड सानु एन्ड मायालाई नि ओके बाई भन्नुभएको छ थ्याङ्कयू सो मच सावित्रीजी तपाईँको एसएमएसको लागि सदैव एसएमएस गरिरहनु भएको छ खुसी लाग्यो आज पनि तपाईँ एसएमएस पढ़ना पाए तेकरी अर्क एसएमएस ये हाँ ये अर्क एसएमएस सबिना घलांजी ने पदम पोखरी छट हाई दाजू अस्ति को कता हराने भग हो तब को स्वीट भोइस कहिले सुनऊँ जो लग मीठो सबने भन्दै भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन सबिनाजी थ्याङ्क यू सो मच तपाईँको यो मायाप्रति तपाईँको एसएमएसप्रति गत हप्ता मैले एसएमएस सर्भरमा आएको प्रब्लमका कारण इन्टरनेट सर्भरमा आएको प्रब्लमका कारण कार्यक्रम मुठुदेखि मुठुसम्म लान पाइनँ फोन न्युकी जस्तो पनि लागेको थियो तर रातिको समय स्टुडियोमा एक्लै हुन्छु एक्लै हुँदाखेरि तपाईँको फोन उठाउन पनि अलिकति गाह्रो महसुस हुन्छ किन भन्दाखेरि अनियरबाट अफियरमा गएर फोन उठाउनु र फेरि भित्र आएर तपाईँसँग गफगाफमा जोडिन अलिकति गाह्रो हुन्छ त्यही कारणले गर्दाखेरि मैले कार्यक्रमलाई नै स्थगित गरेँ त्यसको लागि म क्षमा प्रार्थी पनि छु र थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि सदैव यसरी नै माया गरिरहनुहोला माया गरिरहनु भएको छ जे होस् यसरी नै माया गरिरहनुहोला है त सबिनाजी थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ अभिवादन चन्द्र दादा आँसुहरू परेलीमा लुकिदिएको हुन्थ्यो अह लुकिदिए हुन्थ्यो भन्नुभएको छ आँसुहरू परेलीमा लुकिदिए हुन्थ्यो उनको पीडा मलाई दुखिदिए हुन्थ्यो आँसु र पीडा त छ यहाँ मुटुको भाव मुटुसम्म पुगी हुन्थ्यो भन्नुभएको छ वा एकदमै राम्रो मुक्ताक छ अवश्य पनि तपाईँको मुटुको भाव तपाईँको आफ्नो मान्छेको मुटुसम्म चाहिँ पुर्याउने तत्परताका साथ म आएको हुन्छु तर कहिलेकाहीँ तपाईँको आफ्नो मान्छेले रेडियो सुन्न बिर्सनु भयो कि <laughs> त्यो कारणले गर्दा पनि तपाईँको सन्देश उहाँसम्म नपुगेको हुनसक्छ र प्रयास गरिरहेको हुन्छु उहाँले रेडियो सुन्नुभएको छैन भने पनि तपाईँको सन्देश मैले पढ्ने कतै उहाँको मनमा मलाई कसैले सम्झियो कि भन्ने आभास पो पुगिसकेको हुन्छ कि भन्ने विश्वास हुन्छ मलाई थ्याङ्क यू सो मच तपाईँको यो मिठो मुक्तकको लागि र यसरी नै तपाईँ मुक्तकहरू पठाउँदै गर्नुहोला र दुःख पनि लागेको छ यति राम्रो मुक्तक लेख्नुहुने रा रा रा साथीको नाम चाहिँ मैले पढ्न पाइनँ जे होस् पछाडि लेख्नुभएको थियो होला सायद पुरा एसएमएस प्राप्त भएन थ्याङ्क्यु सो मच तपाईँको यो लागि त्यसै गरी अर्को एसएमएस हाई दादा दि एन दादा भन्नुभएको छ खाना खानु भयो त भन्नुभएको छ खाना भइसकेको छ माई नेम अजय लामा र म पदमपोखरीबाट र प्लीज मेरो प्यारो सपनाको लागि मुटु माग्यो भन्ने सङ्घ दिनु होला आई लभ यु सपना एन हजुरहरूको लागि पनि है गुड नाइट भन्नुभएको छ अह थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अजय जी र यति धेरै माया गर्नुहुँदो रहेछ आफ्नो सपनालाई सदैव माया गरिरहनुहोला तपाईँको आफ्नो मान्छेलाई र तपाईँलाई सरी भन्छु ल किन भन्दा आ, रेडियो सरोवरको यो कार्यक्रम मुटुदेखि मुटुसम्ममा मैले विशेषतः हिन्दी गीतहरू बजाउने गर्छु मेलोडियस हिन्दी गीतहरू र कहिलेकाहीँ रुल मिचेको हुनसक्छु तर मैले नेपाली गीत त्यति बजाएको छैन यो कार्यक्रममा र सकेसम्म अरू कार्यक्रमहरू छन् तपाईँले गीत रोज्नुहु सक्नुहुन्छ र तपाईँको यो गीत चाहिँ मैले राख्न पाइनँ सकिनँ त्यसको लागि सहरी पनि हुन चाहन्छु है त अझै जे कार्यक्रम सुनिरहनु भएको छ अवश्य पनि र तपाईँले यसलाई मनन गरिदिनुहुनेछ भन्ने अपेक्षा लागेको छ र थुप्रै साथीहरूको एसएमएसहरू प्राप्त भएका छन् तपाईँका एसएमएसहरू आज किन हो धेरै आइरहेका छन् सायद गत हप्ता कार्यक्रम लान नपाएर पनि होला तपाईँको कमेन्टहरू पनि थुप्रै छन् तपाईँका एसएमएस र कमेन्टहरू एकैछिनमा लिन्छु अहिले भने एउटा सुन्दुर साङ्गीतिक आवाज सुन्छौँ हामी र त्यस पछाडि हामी कार्यक्रममा पुनः उपस्थित हुनेछौँ सीको वफाक बदले वफा नलती क्यो किसीको दुवा बदले दुवा मिल क्यो किसिको खुसीको बदले खुसी न प्यार में क्यों होता है क्यों किसी को वफा के बदले वफा नहीं न इश्क में क्या से क्या हुए मिल गए कभी फिर जुदा हुए बस जा मिले इस बहार में उम्र कट रही इंतजार में क्यों किसी को हसी के बदले नहीं मिलती। आहा, क्यों किसी को हसी के बदले हँसी नहीं मिलती साथ नहीं को आ, को माया के माया कहीं मया जत्तीक हमीें जति मया दौ तीति मया हमें नपावन भी सकता प्राप्त नगरी रहकर हो हमी जस्तुसुक अवस्थो मयान तत्पर रहने पर्च मैं तस्ट कुथी एसएमएस रमेंटर बाकी एसएमएस रमेंटर म कार्यक्रम में क्रमश राखु य एसएमएसलाई एकैछिन थाँती राख्छु तपाईँको कमेन्टहरू पढ्छु र साथीहरूलाई कमेन्ट गर्दाखेरि एउटा आग्रह चाहिँ गर्छु तपाईँले दुइटा कमेन्ट गर्नुभएको छ भने तपाईँको एउटा मात्र कमेन्ट चाहिँ म कार्यक्रममा स्थान दिन सक्छु धेरै साथीहरूले कमेन्ट गराउनु भएको हुन्छ तर तपाईँको दुई तिनवटा कमेन्टहरू पढ्दाखेरि मैले चाहिँ तपाईँको सबै पढ्न नभ्याउने हुन्छ त्यसैले तपाईँको इम्पोर्टेन्ट जुन म्यासेज हो त्यसलाई चाहिँ कमेन्ट गरिदिनु होला यतिखेर तपाईँको कमेन्ट पढ्दैछु तामाङनी छुच्ची सुबीजीले कमेन्ट गर्नुभएको छ हामीलाई नसीबमा खोजेँ तिमीलाई भेटाउन सकिन मुटुमा सजाउन खोजेँ तिमीलाई तर सजाउन सकिनँ तिम्रो तस्विर पल्टाएँ मैले तिम्रो तस्विर पल्टाएँ मैले बिछोडका ती पानाहरूमा रुँदैछु म केवल झुटो आँसमा र तिम्रो पीडा र तिम्रो पीडादार पर्खाइमा भन्नुभएको रोदनमा जिन्दगी बित्यो रोदनमा जिन्दगी बित्यो मेरो साँझमा मायाको तस्वीर सजाए मुठुको माझमा छुरासरी रेटिदियो कोमल मुठुको माझमा छुरासरी रेटी दियो कोमल मुठुको माझमा तीर बनी बिज्यो मेरो कोमलथनमा नमस्ते चन्द्र दादा सन्चय हुनुहुन्छ मि सुबी फ्रम हनामाडी साथबाट भन्नुभएको छ दादा मेरो काले यनलाई मिस गरिरहेको छु ओके बाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि जी र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ त्यसै अर्को कमेन्ट छ रूपा मगरजीले हामीलाई कमेन्ट गर्नुभएको छ हाई दा सन्चय हुनुहुन्छ के छ हजुरको खबर भन्नुभएको छ सन्चै छु रूपाजी तपाईँलाई पनि सन्चै होला है आजको आजको आज को नहीं तो भन्न पर्दा अल फ्रेंडलाइस यू अगल केटाला आप को कमंड जी राो जी सुंदर भेपनी एक दिन आहा, एक दिन ओइल जान कठोर फलामला डेट अफ भे खियाले खान्छ भन्ने बुझ्नुहोला भन्दै गुड नाइट बाएदा भन्नुभएको छ अवश्य थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अलिकता कडा शब्दहरू प्रयोग गर्नु भएको छ कसका लागि लक्षित हो सायद मलाई त थाहा भएन तपाईँको जिसने भा होवशक् जस्टो लग् रमेंट ध्रुव रिग्मी अभागी मंजी को ध्रुवजी ने दुईटा कमेंट कर ध्रुवजी मैं एटा मत पढ़े नरिश्हलास को चंद्रजी के एटा मढ़दिंग कहीं कहीं दुटे पढ़ दिने भन्न आ र सर पनि भन्न चाहन्छु धेरै साथीहरूको कमेन्ट एसएमएसहरू लिन नपाउनु हुँदाखेरि मैले तपाईँको एउटा मात्रै कमेन्ट पढेँ यतिखेर ले वाले लेख्नु भएको छ घृणा तिमीले दिए पनि माया सम्झी जी दिन्छु घृणा तिमीले दिए पनि माया सम्झी जी दिन्छु तिमीले दिए पनि फुल सम्झी लिइदिन्छु आखिरीमा दुखियाको जिन्दगी त हो यो दुखियाको जिन्दगी त हो चोट तिमीले दिए पनि उपहारस्वरूप लिइदिन्छु काँडा तिमीले दिए पनि फुल सम्झी लिइदिन्छु अदनाको व्यथा भन्नु वेदना त हो अदनाको व्यथा भन्नु वेदना त हो आँसु मात्र दिए पनि आँसु सम्झि लिइदिन्छु काँडा तिमीले दिए पनि फुल सम्झी लिइदिन्छु दिन्छौ देउ अझै थप्छु बियोगीको कथा त हो दिन्छौ देउ अझै थप्छु बियोगीको कथा त हो यो तर्पित जीवन दिए पनि मुस्कान दिइदिन्छु काँडा तिमीले दिए पनि फुल सम्झी लिइदिन्छु पीडा दर्द दरिद्रको वेदना त हो पीडा दर्द दरिद्रको वन्दना त हो बिचै तिमीले दिए पनि अमृत ठानी पिइदिन्छु काडा तिमीले दिए पनि फुल सम्झे लिइदिन्छु घृणा तिमीले दिए पनि माया सम्झे जी दिन्छु ध्रुवजीले एकदमै राम्रो गजल लेख्नु भएको छ ध्रुव रेग्मी अभागी मान्छे आफैले आफैले अभागी भन्नुहुन्छ तर गजलहरू मिठो लेख्नुहुन्छ सायद उहाँका अन्तर्मनका पीडाहरू यो गजलमा पोख्नुभएको छ उहाँले र थ्याङ्क सो मच ध्रुवजी तपाईँको यो गजलका लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेंटर आँदस् रोम्यो अरिजित जी ने कमेंट मेरे नहीं कमेंट पढ़् हई भाषा तर ये अलगता यह पेज रिफ्रेस नारे तब कमेंट मैं देखना पाई छाइन मेर् रोम्यो अरिजित जी को कमेंट वहाँ एसएमएस कर रती अर्को कमेंट कमेंट कर अवश्य नि रोमेजीले गर्नुभएको नै रहेछ उहाँले लेख्नु भएको छ हेलो दादा यो रात्रिकालीन रातको मिठो मायाको साथमा मिठो सम्झना नै छ अनि आरामै हुनुहुन्छ त खाना खानु भए त भए त भन्नुभएको छ आरामै छु खाना खाइसकेको छु सधैँको साता झैँ आज नि तपाईँको सुमधुर भोइसमा कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्न पाउँदा एकदमै खुसी लागिरहेको छ आज खुसी खासै केही लिएर आएको त छैन नि छैन एन्ड यो रेडियो सर्भरलाई थ्याङ्क यू भन्न चाहन्छु किनकि रेडियो सर्भरको साथले आज मैले मनमिल्ने साथीहरूको माया पाएको छु साथीहरू नि धेरै हुनुहुन्छ मलाई एकदमै खुसी लागिरहेको छ अनि ती साथीहरूलाई एकदमै मिस मिस यु भन्न चाहन्छु मेरो नेम सन्तोष नगरकोटी हटियादेखि रेडियो सर्भर प्रेमी हस्त दादा छुट्टिन्छु बाई टेक केयर मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच सन्तोषजी तपाईँको यो कमेन्टको लागि मैले चाहिँ रोमियो अर्जित भनेर नै धेरै चिन्ने गर्छु उहाँको फेसबुक युजरनेम नै त्यही भएको भएर होला थ्याङ्क यू सो मच सन्तोषजी तपाईँको यो कमेन्टको लागि र यस्तै कमेन्टहरू गर्दै गर्नुहोला र अर्को कमेन्ट छ यतिखेर बास्नाबिनाको फूल बनी फुल्छु अब यहाँ बासना बिनाको फुल बनी फुल्छ अब यहाँ नचाहेरै तिमीलाई भुल्छौ अब यहाँ भन्नुभएको शिव कुँवरजीले उहाँको बाँकी गजल यस्तो छ बासना बिनाको फुल बनी फुल्छु अब यहाँ नचाहेरै तिमीलाई भुल्नु छ अब भुल्नु छ अब यहाँ गन्तव्यविहीन मेरो यात्रा सानो गन्तव्यविहीन मेरो यात्रा सानो रथ बिनाको सारथी भै डुल्नु छ अब यहाँ नचाहेर तिमीलाई भुल्नु छ अब यहाँ चोट अनि वेदनाको मालागाँसीघाँसे चोट अनि वेदनाको मालागाँसी गाँसे मनमा चोट लुकाएर बाहिर हासी हासी एक्लो यो जिन्दगी मैले बिताउनु छ म आफै हारेर तिमीलाई जिताउनु छ तिम्रै लागि आजसम्म कति हारे हारेँ तिम्रै लागि आजसम्म कति हारे हारे विगत अनि वर्तमानमा तिमीलाई खुसी पारे तिमी हाँस तिमी हाँस सर्दै भरिरहन्छु तिमी हाँसो सर्दै भरिरहन्छु सानोमा तिमीलाई खुसी देखेँ खुसी हुन्छु सानोमा शिवकुवर पर्वत थापा ठाना हाल के असैबाट भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टका लागि शिवजी टाढा हुनुहुन्छ कमेन्ट गर्नुभएको छ खुसी लाग्यो तपाईँको कमेन्ट पढ्न पाएँ यतिखेर अर्को कमेन्ट छ आ, यो कमेन्ट पढ्नुभन्दा अगाडि एउटा कुरा चाहिँ तपाईँलाई भनौँ कि जस्तो लागिरहेछ तपाईँले मेरो आवाजलाई कस्तो सुनिरहनु भएको छ थाहा छैन तर मलाई चाहिँ अलिकता मेरो आवाज आज डिस्टर्ब आइरहेको छ कि जस्तो लागिरहेछ अलिकता यो बेस भोकल बढी भएको जस्तो <laughs> थाहा छैन तपाईँले कस्तो सुनिरहनु भएको छ मिक्सरका फ्रेडरहरू चलाइरहेको छु किहरू घुमाइरहेको छु तर पनि अलिकता बेस भोकल नै बढी गइरहेको हो कि जस्तो लाग्छ सायद मेरो आवाज अलिकता खरो सुनिएको छ नमिठो सुनेको छ भने चाहिँ सरी भन्न चाहन्छु र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यच यच र फेरि एउटा खाली ठाउँ माफ गर्नुहोला यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा गर्न सक्नुहुन्छ एसएमएस गर्न गर्ने तरिका टिप्न छुट्नु भएको छ भने फेरि एकचोटि भनिहाल्छु मोबाइलको म्यासेज बक्समा गएर यच आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर दुईवटा यम अर्थात् डबल यम यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई गर्न सक्नुहुन्छ डब्लु डब्लुडब्लु डट फेसबुक डट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर तपाईँको अर्को कमेन्ट लिन्छु सङ्गीत प्रेमी सन्देश तामाङजीले हाई नमस्ते एन खानपिन भए त दादा म सङ्गीत प्रेमी सन्देश तामाङ फ्रम गढी मुक्रान्चोलीबाट माई लभली एटीलाई धेरैभन्दा धेरै मिस गरिरहेको छु भनिदिनु है दादा लगायत मलाई चिन्ने सम्पूर्ण फ्रेन्डलाई पनि एडभान्समा हैदा ओके बाई बाई गुड नाइट भन्नुभएको छ अवश्य भने सङ्गीत प्रेमी सन्देश तामाङजीलाई जजसले चिन्नुहुन्छ र उहाँको एटीले पनि रेडियो सर्भर बयानब्बे दशमलव पाँचमा घाट सुनिरहनु भएको छ भने तपाईँलाई धेरै सम्झिरहनु भएको छ है त यो सन्देश मैले तपाईँसम्म पुऱ्याएँ थ्याङ्क्यु सो मच तपाईँको यो लागि अरू पनि कमेन्टहरू छन् म एकैछिनमा लिन्छु र यतिखेर भने तपाईँको एसएमएस सन्देशहरू लिँदैछु थुप्रै सन्देशहरू आइसकेका छन् सन्देशहरू आएका छन् यतिखेर संदेश लिखन भाचा आ संदेशन भाषा मैं मुक्तक जानी नजानी भो मेक जो लगे हई अवश्य मैं पढ़े धरने सात एसएमएस आई सकते रहे मलिक झुक रहा ये अजय जी को एसएमएस पढ़ी सकते अर्क एसएमएस मुस्कान शर्मिला थिंग हाँ मुस्क शर्मिलाजी रहे वहाँ अगि नुको जिंदगी में दुख को सुख पाना गाड़ो रहे जिंदगी जिंदगी नुख को सुख पा गाँव रहे जिंदगी नहीं हाँसु को हाँसो पाना गाड़ो रहे के जस्त भाँच् पर्द रहे भू थू सो मच शर्मिलाजी तब कमेंट को तब एसएमएस को लगी र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसकोहरू एसएमएसको हामी अपेक्षा गरिरहेका हुन्छौँ एसएमएस गर्न नभुल्नुहोला त्यसै गरी अर्को एसएमएस छ हा, दादा, खानपिन भयो त हजुरको अनि सन्चय हुनुहुन्छ मेरो सन्देश पर्दा, मेरो मुटुमा बस्ने लक्कीको लागि लक्की लाई आई मिस यू एंड लव यू सो मच भना तहाँछु भन्नुवा छ थैंक यू सो मच तपाईको एसएमएस को लागि त्यसैगरी अर्को एसएमएस छ हेलो दादा म आरशु तामाङ भन्नुमा छ मैले नाम गलत उच्चारण गरेको भए सरी पनि भन्छु डबल ए आर एस एच यू आर एस यू लेख्नुभा छ आरशु तामाङ फ्रम हेटौडा सत्र सानो सुकौली बाट अधुरो माया जोडेर गयो मुटुको नाता तोडेर गयो मलाई एक्लो पारे सधैँको लागि छोडेर गयो निस्टुरी मिस यु अर्ल फ्रेन्ड भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आश्रुजी आशुजी त्यसै गरी अर्को एसएमएस छ मुक्तक लेख्नु भएको जानी नजानी अह जानी जानी भन्छन् कि नजानी भन्छन् जानी जानी भन्छन् कि नजानी भन्छन् उसै पो हुनुपर्छ जिन्दगानी भन्छन् अह विशेष लिख् कि यूईएसओपीओ लिख्भ उसे पो अता गलत उच्चारण सर जानी जानी भी नजानी भंस पो हुनु आ, उह, उह, के आहा, के के हो जिंदगी भाँख्ल अलगता बुझना गा मैं पढ़ना अलग गाँव भाग कि जो लगे वहाँ पहरल आँखा छुपी खोल दौ अह हेद कति राम भ अलिकता मैं नपढ़े योग पढ़नाला अलगता गाड़ो भो सरी भाँचु सात ही नाम भी लिखने भाईना जो मुक्तकम थैंक यू सो मच तब के मुक्तक कोर्क एसएमएस यदि खीर हाई दादा खानपीन भजर को अभी संचय हो मेरे सन्देश भूपा मेरे मूठु बस्ने लक्की लक्की मिस यू एंड लव यू सो मच भाँचु भाषा थैंक यू सो मच तब के एसएमएस को लिए दो त्यसै गरी अर्को एसएमएस छ दादा म सबिना भैँसेबाट राज लामालाई मिसिंग यु भन्छु र नवीनालाई मीठो सम्झना भन्दै छुट्टिन्छु गुड नाइट है त भन्नुभएको छ थ्याङ्क्यु सो मच सबिनाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ यतिखेर अह मुस्कान शर्मिला थिङजीले नै गर्नु भएको रहेछ के छ दादा हालखबर मिस यु लभ यु अल माई फ्रेन्ड एन्ड बहिनी युनिसालाई सम्झिरहेको छु ल बहिनी बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र सदैव यसरी नै माया गरिरहनुहोला एसएमएस होला यतिखेर अर्को एसएमएस हाई दादा आइएम सरगम फ्रम एचआइडी के छ दादा खबर खाना खानुभयो त भन्नुभएको छ खाना खाइसकेको छु तपाईँले पनि खाइसक्नु भएको होला दादा आज म मेरो मम बाबा अल फ्यामिली एन्ड परदेशी दादाहरू बिसी बिजीलाई र मलाई चिन्ने यस भन्नुभएको छ सम्पूर्णलाई लेख्नुभएको होला सायद सम्झना चाहन्छु भन्नुभएको छ चा। त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सरगमजी तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस चाहिँ लेख्नु भएको छ हेलो दादा के छ खबर म सावित्री अविरल जम्बुबाट दा मेरो मनको मुठुलाई धेरै मिस गरिरहेको गर्दैछु त्यसैले भोलि मेरो दिदीको एक्जामको लागि अह त्यस्तै ते... भोलि मेरो दिदीको एक्जामको लागि बेस्ट अफ लक भन्छु भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र तपाईँको दिदीलाई हाम्रो तर्फबाट पनि बेस्ट अफ लक भन्न चाहन्छौँ राम्रो इक्जाम दिनुहोला सुनिरहनु भएको छ भने है त त्यसै अर्को एसएमएस छ हाई दाजु म मनिष लामा प्यारी एन्ड लभ लियुनिसा ढिलाइ भए पनि मिठो माया मिठो सम्झना एन्ड परदेशमा हुनुहुने प्यारी सिसलाई मिस यु एन्ड लभ यु हजुरलाई पनि ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषजी तपाईँको एसएमएसको लागि अघि भर्खरै तपाईँको नाम आएको थियो मैले के भयो भनेर पनि यसो बुझ्ने कोसिस गरेको थिएँ तपाईँको इसएमएस आयो खुसी लाग्यो थ्याङ्क यू सो मच त्यसै गरी अर्को इसएमएस छ फेरि पनि नमस्कार म पूजा दुःखी दुःखी छु तर पनि खुसी छु टाढा हुनुहुन्छ भए पनि नजिक भएको आभास हुन्छ खोइ के भन्नु दादा यो स्टुपिड मन यस्तै छ आज थ्याङ्क यू सो मच पूजाजी एकदमै रोमान्टिक कुरा लेख्नु भएको छ सायद <laughs> मिलनमा रमाइरहनु भएको होला सदैव यत्तिकै माया गरिरहनुहोला आफ्नो मान्छेलाई सदैव यसरी नै अगाडि बढ्नुहोला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र धेरै साथीहरूको एसएमएस बाँकी छन् नौ बजेर गइसकेको छ र तपाईँका थुप्रै कमेन्टहरू पनि बाँकी छन् एकैछिन एउटा गीत सुन्छौँ त्यस पछाडि तपाईँको सकेसम्म सब सबै एसएमएस पढ्छु र कमेन्टहरू पनि पढ्छु सकिनँ भने पनि तपाईँका नाम मात्रै भए पनि लिने प्रयास गर्नेछु अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि जम्मा मुबारक हो तुमको यादी तुहारी मबारक तुमो यादी तुहारी सदा खुस रहम दुः है हमारी तुम्हारे कदम चुमे दुनिया सारी ये दुनिया सारी सदा खुश रहो तुम दुआ है हमारी मुबारक हो तुमको ये शादी तुम्हारी सदा खुश रहो तुम दुआ है हमारी हाँ मुबारा खोतुम को ये शादी तुम्हारी ये निके न सुंदूर शांति का आवाज तब कोई को साथ में इसी नहीं रही रहना पाऊ खुशी लगे यह समय एकदम छोटो भग कि आवाज भी करूँ कहीं निरंतर बोल्शु तब का सब एसएमएस सब कमेंटर सब राख्ने प्रयासु तर राखने प्रयास करते क्या भ्यादी जेहोस् खुशी लगी तबसंग तैं एसएमएस पढ़ी रहता तमेंट पढ़ी रहता तपाईँसँग एसएमएस मार्फत् पनि तपाईँलाई कुराकानी गर्ने प्रयास गरिरहेको छु मेरो एकदमै मनमिल्ने साथी बुद्धजीसँग पनि कुरा गरिरहेको छु त्यसै गरी, गरी एकजना दाई पनि हुनुहुन्छ साथीहरू हुनुहुन्छ धेरै साथीहरूले मेरो आवाज राम्रै सुनिएको छ भनेर पनि कमेन्ट गरिरहनु भएको छ खुसी लाग्छ जे होस् प्रतिक्रिया दिइरहनुहुन्छ तपाईँहरू टाढा भए पनि अलीस बसर बोलिखो कित भू म थैंक यू सो मच तक ये विघ्न मया को लगी ये मया म प्रति को मया को लगी रुप्रे एसएमएस रमेंटर छ नौ बजे पचपन्न मिनट गई सकता पांच मिनट सर निमअुनसारचपन्नमें सौन पर्ने हो कार्यक्रम तरह को सर रोटी पढ़ी हाल रेस पाड़ी म कार्यक्रम बीट मान तर्फ लगने ये एसएमएस छ पूजाजीको एसएमएस पढिसकेको छु मैले दाजु म अह अस्मिता हेर्नुहोस् न दादा विकासको यादले साह्रै सतायो आई लभ यु विकास लभ यु ओके दादा गुड नाइट भन्नुभएको छ विकासजी यति धेरै सताउनेसम्म चाहिँ तपाईँ टाढा नभइदिनुहोला सदैव माया गरिरहनु भएको होला अस्मिताजीलाई है त विकासजीले सुनिरहनु भएको होला र एकैछिनमा विकासजीको फोन आउँछ है अस्मिताजी चिन्ता नलिनु होला थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस चाहिँ हाई दादा इट्स मी सनी मुक्तान फ्रम रातोमाटे दादा मेरो यसलाई म कति माया गर्छु सो मेरो यसलाई मलाई माया गर्दैन जस्तो लाग्छ दादा सो उसलाई भनिदिनु दादा भन्नुभएको छ ल भाइ यसरी अलिकति माया चाहिँ दोहोरो हुनु पऱ्यो एकजनाले मात्रै माया गर्दाखेरि चाहिँ अलिकति गाह्रो अवस्थाहरू पर्छ र साथीहरूलाई आग्रह पनि अब कमेन्ट र एसएमएस नगरिदिनु होला तपाईँको कमेन्ट र एसएमएस म पुरै पढ्न पाउँदिनँ छपन्न मिनट गइसकेको छ तपाईँको एसएमएसहरू चाहिँ सबै सघाउने प्रयास गर्दैछु अब भने एसएमएस नगर्नुहोला मुस्कान शर्मिला थिङजीको युनिसा बहिनीलाई सम्झिरहेको छु एन्ड बिग्रेको फोन बिग्रेको कारण फोन गर्न सकिरहेको छैन भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको को लागि मुस्कानजी अर्को एसएमएस छ फ्रम आ, राजु सुनवार नारायणगढबाट माई हट सावित्री सुनार आई मिस यु एन्ड लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क्यु सो मच टाढादेखि हामीलाई एसएमएस गरिदिनु भयो राजुजी त्यसै गरी अर्को एसएमएस छ जुन जुन लागे रात हुन्छ घाम लागे बिहानी मिलन भए साथ हुन्छ बिछोड भए कहानी हाई दादा म पदमपुखरी एन्ड ठुलो थालीबाट बिना गोली अवर फ्रेन्ड मिसी भन्नुभएको छ बिनाजी थ्याङ्क्यु सो मच तपाईँको को लागि अर्को एसएमएस नमस्ते चन्द्र दादा म कुसुम पहाडमा पहाडामा उम्रेको रुख बाङ्गोरे पहाडामा उम्रेको रुख बाङ्गोरे जो रिस उसको मुख बाङ्गोरे कसैको त रिस नाक नै झुन्डेर होला कसैको त रिस नाकमा नै झुन्डेर होला सधैँभरि उसको नाक बाङ्गोरे भन्नुभएको छ एकदमै फन्नी कमेडी तर रोमान्टिक मुक्तक लेख्नु भएको छ अझ धेरै राम्रोसँग पढ्ने रहर थियो तर के गर्ने समय एकदमै कम छ र थ्याङ्क यू सो मच कुसुमजी तपाईँको एसएमएसको लागि तपाईँको मुक्तको लागि त्यसै गरी अर्को यसो छ हाई चन्द्र मामा खाना भयो त एन्ड सन्चै हुनुहुन्छ यो कालो अँधेरी रातमा चिसो अभिभादन छ ल मामा नेम अमर मगर फ्रम हेटौँडा हुप्राचार हिजो आज चाहिँ लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच हुप्राबाट सम्झिरहनुहुन्छ अमरजीले थ्याङ्क यू सो मच तपाईँको यो मायाप्रति अर्को एसएमएमस दादा सन्चै हुनुहुन्छ म अमर पाखरिन दादा मेरी बहिनी कल्पनालाई धेरै धेरै सम्झेको छु भनिदिनु दादा अनि दादालाई बिर्सेको हो बहिनी भन्नुभएको छ अवश्य बिर्सनु भएको छैन होला तपाईँको बहिनीले थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ हाई दादा आइएम सर्गम फ्रम एचआइडी के छ दादा खबर खाना खानु भयो त दादा आज म मेरो मम बाबा फ्यामिली एन्ड परदेशी दादाहरू बेसी लाई, र मलाई चिन्ने यस भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छ थ्याङ्क्यु सो मच सरगमजी त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्रदा के छ खबर सन्चै हुनुहुन्छ खोइ चन्द्रजी नसम्झनु भन्छु कालीलाई झन् झन् बढी याद दा मिस यु एन्ड लभ यु माई काली भन्नुभएको छ थ्याङ्क्यु सो मच नान नलेख्नु हुने साथी तपाईँको एसएमएसको लागि अन्तिम एसएमएस छ फ्रम हेटौँडा नाइनबाट मिको सन्देश भन्नुपर्दा हहा सब चोखो मै लाने प्रेमी हरू, आ, प्रेमी मजस्त हुनु नपरोस् थ्याङ्क्यु दादा म अभागी प्रेमी म लवली बोय विशाल भन्नुभएको छ थ्याङ्क्यु सो मच विशालजी तपाईँको एसएमएसको लागि र अब भने तपाईँका एसएमएसहरू लिन सक्दिनँ र तपाईँका कमेन्टहरू पनि लिन सक्दिनँ नौ बजी उन्साठी मिनट गइसकेको छ र तपाईँको नाम चाहिँ लिने प्रयास गर्दैछु म यतिखेर तपाईँ थुप्रै साथीहरूले कमेन्ट गर्नु छ ती सबै साथीहरूको कमेन्ट मैले पढ्न पाइनँ यतिखेर हाल मलेसियाबाट बुद्ध घरानले आफ्नो परिवारलाई मिस गरिरहेको छ बसमाहाडीको भन्नुभएको छ ओके पछि लेखौँला हाई भन्नुभएको छ दाजुले दाजु या दिदी पढ्नु भयो दाजु नै होला सायद थ्याङ्क्यु सो मच तपाईँको यो SMS को लागि यो को लागि र धेरै साथीहरूको कमेन्ट अझै बाकी छन् मैले पढ्न पाइनँ त्यसको लागि माइफी पनि माग्न चाहन्छु साथीहरूसँग र साथीहरूको नाम सर र लिने प्रयास गर्दैछु रूबा मगरजीको पढिसकेको छु सङ्गीतजीको पनि पढिसकेको छु मैले हेटौँडाको नचिन्ने मान्छे म मा मिनाजीले गर्नु भएको छ थ्याङ्कयू सो मच मिनाजी त्यसै गरी विवुना गुमाजीले पनि कमेन्ट गर्नुभएको छ विपुनाजी थ्याङ्कयू सो मच तपाईँको कमेन्टको लागि र सबै साथीहरूको कमेन्टहरूलाई एसएमएसहरूलाई पढ्न पाएन थ्याङ्कयू सो मच एसएमएस गरिदिनुहुने कमेन्ट गर्नुहुने सबै साथीहरूलाई डब्लुड रेडियो सर्भर डट कम डट एनपी र रेडियो सर्भर मलाई सुनिर साथ दिनुहुने सबैलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम मुटुदेखि मुटुसम्मको बसाईबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस्त नमस्ते शुभरात्री